काठमाडौँमा अध्ययन र राजनीति अर्थशास्त्रमा एमए र पिएचडी गर्ने मेरो पहिलेदेखिको इच्छा थियो मलाई अझै पढ्न मन लाग्यो बुबाले अवकाश प्राप्त गरिसक्नु भएको थियो जगतमोहन दाजु हाई स्कुलमा पढाउनुहुन्थ्यो जगतमोहन दाजु भर्खर आदर्श विद्यालयको भवनमा सञ्चालन भएको मोरङ कलेजमा प्राध्यापक भई पढाउन सुरु गर्नुभएको थियो विश्वमोहन दाजुले बिए उत्तीर्ण गरेर कोशी परियोजनामा सम्पर्क अधिकारीको पदमा नियुक्ति पाउनु भएको थियो म पढ्न जाने कुराले घरमा समस्या देखियो मेरो पढाइको खर्च कसले दिने अर्को आमापट्टिका दाजु विश्वमोहन नोकरी गर्ने म पढ्न जाने यो विषयले जगतमोहन दाजुलाई अलि असजिलो लागेछ काठमाडौँ गएर आफै कमाएर पढ्ने जिद्दी लिएपछि म पढ्न जान पाउने भएँ त्यस समयमा बुबा बिरामी पर्नु उहाँको पिसाबाट रगत जान थाल्यो विराटनगरका डाक्टरहरूले बाहिर लैजानुपर्छ भने उहाँलाई कोलकत्ता देखाउन लैजाने कुरा भयो बुबालाई कसले लिएर जाने भन्ने कुरा आयो त्यस समयमा म नै फुर्सदिलो थिएँ मैले नै बुबालाई औषधि गर्नका लागि कोलकत्ता लिएर जाने भएँ त्यसबेला नेपालमा विश्वविद्यालय खोलिसकेको थिएन पटना विश्वविद्यालयसँग काठमाडौँ स्थित नेसनल कलेजले सम्बन्धन प्राप्त गरेको थियो एकजना साथीलाई नेशनल कलेजमा एमए अर्थशास्त्रमा नाम लेखाइदिन मैले काठमाडौँमा खबर पठाएर बुबालाई औषधी गर्न आफू कलकत्ता गएँ कलकत्ता पढ्ने नेपाली विद्यार्थीहरूले हामीलाई सहयोग गरे गणेशबहादुर ढुङ्गाना त्यहीँ बस्थे उनी सधैँजसो हामीले डेरा गरी बसेको लजमा आउँथे विराटनगरका डाक्टरहरूबाट मैले कोलकात्ताका सम्बन्धित डाक्टरको ठेगाना लिएर गएको थिएँ बुबालाई त्यहाँ जाँच गरेपछि थाहा भयो उहाँलाई त्यति ठुलो रोग लागेको रहेनछ पिसा फेर्ने ठाउँमा मासु पलाएको रहेछ तैपनि औषधी गर्न केही दिन बस्नै पर्ने भयो मलाई पनि कहिले विराटनगर पुगुला र कहिले काठमाडौँ गएर पढ्न सुरु गरौँला भन्ने खुल्दुली थियो कतै ढिला भएर एक वर्ष पढ्नै नपाइने पो हो कि भन्ने चिन्ता लागिरहन्थ्यो विराटनगरमा जगत्मोहन दाजुलाई फोन गरेँ उहाँले मैले काठमाडौँमा भनिरहेको छु नआत्तिकन बुबालाई औषधि गरेर ल्याऊ भन्नुभयो यसरी बुबाको उपसार गरी डेढ दुई महिनाका लागि खाने औषधि लिएर म विराटनगर फर्केँ आमाले केही खर्च दिनुभयो त्यो खर्च लिएर काठमाडौँ हिँडेँ जसरी भए पनि पढ्नु थियो म काठमाडौँ पुगेर नयाँ सडकको पछाडिपट्टिको प्युखा टोलमा नुच्छेबहादुरज्यूको घरमा एउटा कोठामा भाडा लिएर बस्न थालेँ नेसनल कलेजमा एमए अर्थशास्त्रमा नाम लेखाएँ साथै बिएलको रात्रि कक्षामा पनि नाम लेखाएँ काठमाडौँ आनुअघि मोरङका पार्टीका साथीहरूसँग म अब पढ्नका लागि काठमाडौँ जान्छु पार्टी केन्द्रमा काम गर्छु भनेर सल्लाह गरेको थिएँ जिल्लाका साथीहरूले पार्टी केन्द्रको नाममा सिफारिस पत्र दिनुभयो भविष्यको शुभकामनासहित विदा गर्नुभएको थियो काठमाडौँमा बस्ने थलो टुङ्गो लगाई पढ्ने ठाउँमा नाम लेखाएपछि म पार्टीको केन्द्रीय कार्यालयमा गएँ त्यसबेला केन्द्रीय कार्यालय हनुमान नजिक एउटा काठको घर भाडामा लिएर सञ्चालन भएको थियो त्यहाँ मैले पार्टीका महामन्त्री डाक्टर कसरसंह रायमाझी पुष्पलाल तुलसीलाल डिपी अधिकारी कमर शाह शम्भुराम श्रेष्ठ लगायतका नेताहरूसँग भेट गरेँ उहाँहरूलाई आफ्नो कुरा सबै बताए सबैले तपाईँ आउनुभए राम्रो गर्नुभयो अब केन्द्रीय कार्यालयमा काम गर्नुहोस् भन्नुभयो अब म केन्द्रीय राजनीतिले लागेँ त्यसपछि मैले पार्टीको मुखपत्र नवयुगको सम्पादक मण्डलमा काम गर्न थालेँ त्यस्ताका पार्टीको मुखपत्रको सम्पादक आलो पालो गरेर एकजना पोलिट ब्युरो सदस्य रहने चलन थियो उहाँलाई सहयोग गर्ने टोली हुन्थ्यो तर टोलीमा भएका साथीहरूको नाम प्रकाशित हुँदैनथ्यो ना त्यस समयको सम्पादक मण्डलमा म र तारानाथ शर्मा थियौँ त्यसका साथै बनारसमा हुँदा मैले विद्यार्थी क्षेत्रमा काम गरेको स्मरण गर्दै पार्टीले मलाई विद्यार्थी केन्द्रीय फ्याक्सनमा मनोनित गरेको थियो मैले नवयुको सम्पादक मण्डलका साथै विद्यार्थी क्षेत्रमा समेत काम गर्न थालेँ उता एमए र बिएल पनि पढ्न थालेँ एमए पढ्दा निर्मल लामा लगायतका साथीहरूले कर गरेको हुनाले नेसनल कलेजको विद्यार्थी युनियनको सभापति पनि भए आफै कमाएर पढ्छु भनेर आएकोले घरबाट पैसा आउने कुरै भएन पुष्पलालले म ट्युसन मिलाइदिन्छु नातिनोस् भन्नुभएको थियो पुष्पलालमा मानवी पक्ष साह्रै राम्रो थियो उहाँहरूको दुःखलाई बुझ्न सक्नुहुन्थ्यो र आफूले सकेको सहयोग गर्नुहुन्थ्यो कहिले काहीँ त मान्छेहरूले उहाँको सामाजिकताको दुरुपयोग पनि गर्न खोज्थे उहाँ जसलाई जे कुरा भन्न पनि तयार हुनुहुन्थ्यो पुष्पलालसँग अघि विराटनगरमा हाम्रो घरमा आएको बेला सँगै बसेका थियौँ कुराकानी भएको थियो पुष्पलालले मलाई भाइको जस्तो व्यवहार गर्नुभयो मनमोहन दाजु साथी भएकोले होला उहाँले मलाई बडो आत्मीय व्यवहार देखाउनु उहाँले ट्युसन पढ्ने एकजना विद्यार्थी खोजिदिनु उनी काठमाडौँ मेडिकल हलका साउका छोरा रहेछन् तिनलाई मैले महिनामा तिस रुपियाँ पाउने गरी ट्युसन पढाउन सुरु गरेँ नयाँ नयाँ अवसरको खोजीका लागि बहादुर हमाल जो नेपालका चलचित नायक राजेश हमालका बाबु हुनुहुन्छ उहाँ पनि पाल्पा कलेजको प्रिन्सिपल पद छोडेर काठमाडौँ आउनुभयो उहाँले बनारस हिन्दू विश्वविद्यालयबाट एमए गरिसक्नु भएको थियो बनारसमा पढ्दा हामी साथी थियौँ हाम्रो बनारस कमिटीमा उहाँ सदस्य हुनुहुन्थ्यो उहाँसँग मेरो आत्मीयता थियो हामीसँगै बस्न थाले उहाँ पनि बिएलमा नाम लेखाइ कामको खोजीमा लाग्न थाल्नुभयो पछि उहाँ परराष्ट्र मन्त्रालयमा जागिरी हुनुभयो र पाकिस्तानको राजदूत समेत बोल्नुभयो त्यसै मदन बहादुर प्रधान परासीबाट आउनुभयो उहाँसँग मेरो अघिको सङ्गत होइन तैपनि उहाँले काठमाडौँमा बसेर पार्टीको काम गर्नुभएको थियो उहाँ पार्टी नजिकको जनवाद युवा सङ्घको अध्यक्ष हुनुभयो उहाँ पछि पञ्चायतमा प्रवेश गरी मन्त्री पनि भन्नुभयो हामी तिन भाइ काठमाडौँमा एक किसिमका परदेशी थियौँ हामी एक सक्दो मद्दत गर्ने अति नै सहयोगी साथीका रूपमा थियौँ हामीले खाना पकाउने एकजना भाइ राखेका थियौँ उनले बिहान भात र बेलुकी रोटी पुकाउँथे त्यस्ताका काठमाडौँमा रोटी खान्छु भन्ने लाज हुँदोरहेछ हामीलाई सोद्धा हामी त रोटी खान्छौँ भन्थ्यौँ त कतिले रोटी खान्छौँ भन्दै नहेर्नुहोस् लाज हुन्छ यस्तो भन्दा खाना नपुग्ने गरिबीको अवस्था बुझिँदो रहेछ हाम्रो त वास्तवमा गरिबीकै अवस्था थियौँ कैयौँ छाक हामी खाना नखाएरै बस्यौँ एक दिन कक्षा सकेर राति फर्किँदा भान्सामा खानेकुरा केही थिएन हामीले राखेका भाइ केही खानेकुरा नपुकाएर भोकले रोइरहेका थिए एकातिर आफूलाई भोकको पीडा अर्कोतिर काम गर्न राखेको भाइ रोएको लाज यस्तो पनि भएको छ आखिर केही नचल्ने भएपछि म सहयोगका लागि सप्तरीमा सुशीला दिदीको घरमा पुगेँ सुशिला दिदीको विवाह सप्तरी जिल्लाको नरभोगका जमिनदार परिवारका छोरास विश्वकुमार पोखरेलसँग भएको थियो नरभोगमा उहाँहरू ठाँट बाँटसँग बस्नुभएको थियो केही समयपछि उहाँहरू नरभोग छोडेर रा राजविराज आउनुभयो अहिले दिदी बिनाजु दुवैजनाको निधन भइसकेको छ भान्जाहरू निर्मल र कमल दुवैजना आफ्नो व्यवसाय गरेर बसेका छन् त्यसबेला मैले सबै कुरा दिदीलाई भने अहिले मलाई पैसाको खाँचो छपड्न गाह्रो भयो पछि म कमाएर तिर्छु दिदीले आफूसँग भएको सात सय दिनुभयो बिनाजु अत्यन्त सहृदय हुनुहुन्थ्यो फर्कदा बाटो खर्च भनेर 300 सय दिनु दिनुभयो अब त केही दिनको आधार हुने भयो भन्ने लाग्यो र म काठमाडौँ फर्कें। काठमाडौँमा आफू पढ्ने र ट्युसन पनि पढाउने गर्न थाले, मैले पढाएको हेरेर रा, राम्रो पढाउने रहेछ भन्ने चर्चा भएछ त्यसपछि त मसँग ट्युसन पढ्नेहरूको पनि भिड लाग्न थाल्यो मङ्गल मानन्दर उहाँ योजना आयोगको उपाध्यक्ष हाम्रो पार्टीका तर्फबाट प्रतिनिधि सभाको संसद र मन्त्री पनि हुनुभयो उहाँ मका आइएको ट्युसन पढ्न आउनुभयो म आइएका लागि अर्थशास्त्र र नागरिक शास्त्र पढाउँथेँ निर्मल लामालाई पनि पढ्न मन लागेछ उहाँ पनि महकहाँ पढ्न आउनुभयो म कसैसँग फिस लिन्थेँ कसैले निशुल्क पनि पढाउँथेँ निर्मल लामासँग फिस लिने त कुरै भएन ट्युसन पढाउन थालेपछि मलाई पैसाको दुःख भएन महिनाको छ सात सय कमाउन थालेँ अब त मैले बेला मौकामा पार्टीका नेताहरूलाई पनि खान बोलाउन थालेँ पुष्पलाल धेरै पटक साहना भाउजू र उषा छोरीलाई लिएर महाका आउनुभयो त्यसै गरी श्रेष्ठ कमर शाह पिबी मल्ल लगायतका थुप्रै कमरेड आउनुहुन्थ्यो मेरो डेरामा पार्टीका सानातिना बैठक पनि हुन लागे यसरी पार्टीका शीर्षस्थ नेताहरूसँग मेरो व्यक्तिगत हिमछिम पनि बढ्यो मैले पनि पार्टीका क्रियाकलापमा बढी भाग लिन थालेँ पार्टीको जुलुस र आमसभामा पनि मैले सक्रिय रूपमा भाग लिन थालेँ दुई हजार सोह्र सालमा काङ्ग्रेस सरकारले कृति मखन र वनस्पति डाल्डा घिउको आयातमा लागि आएको प्रतिबन्ध हटायो डाल्डा घाँसेघिउ नेपालमा भित्राउनु हुँदैन भने डाल्डा आयातको विरोधमा व्यापक प्रदर्शन भयो सरकारले आयातमाथिको प्रतिबन्ध फुकुवा भए पनि घिउ ल्याइएको छैन भनेको थियो पत्र पत्रिकाहरूले घिउ आयात भएको समाचार प्रकाशित गरेका थिए यसको विरोधमा हाम्रो पार्टीले विशाल जुलुस निकाल्यो डालडा राष्ट्रहित विरूद्ध हो घासी घिउ को पैठारी बंद हो भाई नारा लगाइक थी लंचे आमसभा भीले गंडक समझौता को विरोध में जुलूस निकल्य भारतीय दूतावास में विरोधपत्र बुझाऊ मर मेट् तैयार छे बेचना दिद्न असमान गंडक समझौता राष्ट्र निम्ति कलंक हो भगनवेदी नारा लगवाद जुलूस सिंहदरबार को मूल ढोका में पुगे थी गंडक समझौता को विरोध में काठमंडों बजार स्कूल बंद भे समझौता को कालो झंडा प्रदर्शन करते जुलूस शहर परिक्रमा करी कालो दिन मनाओ ती सबै कार्यक्रममा कार्यकर्ताका रूपमा मैले भाग लिएको छु पुष्पलालले पार्टीका बैठकहरूमा मलाई पनि लिएर जान थाल्नु भयो एकपटक पुष्पलालले पाटनको एउटा बैठकमा जाउँ भन्नुभयो हामी दुई भाइ गयौँ दुई हजार सालतिर काठमाडौँ र पाटनमा आजको जस्तो बस सेवा चल्दैनथ्यो हामी हिँडेर गयौँ राति पाटनमा बैठक भयो त्यहीँ बसियो पुष्पलाल बोल्नुहुन्थ्यो म सुनेर बस्थेँ भोलिपल्ट हामी हिँडेर काठमाडौँ आयौँ त्यसबेला पार्टनमा बैठक राख्दा पनि एक दिनको कार्यक्रम बनाई समय छुट्याउनु पर्थ्यो म क्रमशः पार्टीका काममा पनि व्यस्त हुन थालेँ एमए र बिएलको पढाइ छँदै थियो फेरि ट्युसन पढाउनु पर्ने मेरो बाध्यता थियो त्यसमा पनि विराटनगरबाट साथीभाइ र समय समयमा मेरा आफन्त पनि आउनुहुन्थ्यो मेरो डेरामा बेला बेलामा भिडभाड भइरहन्थ्यो त्यसबेला त म व्यस्त व्यक्ति भइसकेको थिएँ विराटनगरवासीहरूका नजरमा म काठमाडौँमा व्यवस्थित भइसकेको थिएँ मैले माथि नै चर्चा गरिसकेको छु निर्मल लामा पनि मसँग ट्युसन पढ्न आउनुहुन्थ्यो निर्मल लामाको नाम मैले धेरै पहिले विराटनगर र बनारसमा काम गर्दा नै सुनेको थिएँ उहाँले दुई हजार सात सालको क्रान्तिमा सक्रियताका साथ भाग लिनुभयो दुई हजार सात सालमा सुदूरपश्चिममा कमान्डर र सुर्खेत दैलेख दुल्लु र अछाम मङ्गलसेन कब्जा गरी मिलिट्री गभर्नर समेत हुनुभएको थियो उहाँ पहिले नेपाल प्रजातन्त्र कांग्रेसको सदस्य र सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो पछि नेपाली कांग्रेसको नीति र कार्यक्रमसँग चित्त नबुझेर पार्टी त्यागेर उहाँ 2008 हजार आठ सालमा दैलेखको बडा हाकिमबाट राजीनामा गरी नेपाल कम्युनिष्ट पार्टीसँग आबद्ध हुनुभएको थियो उहाँले कम्युनिस्ट पार्टीमा लागेर दुई सालदेखि दुई सालसम्म काठमाडौँमा निकै काम गर्नुभएको थियो उहाँले गर्नुभएको कामको चर्चा हामी विराटनगर र बनारससम्म सुन्थ्यौँ त्यस्ताका काठमाडौँ उपत्यकामा जल्दाबल्दा बल्दा कम्युनिस्ट युवाहरूमध्ये निर्मल लामाको नाम अग्रपङ्क्तिमा आउँथ्यो त्यस्ता व्यक्तिसँग ट्युसन पढाउने न्युमा नजिक हुने मौका पाएँ हामी दुईजना बिचको मित्रता र आत्मीयता उहाँ बाँचुन्जेल रह्यो मलाई कहिलेकाहीँ कस्तो लाग्छ भने कुनै मानिसले देख्दा के मिल के मिल्छ कुर्ने ऊसँग त्यत्तिकै आत्मीयता हुन्छ त्यही कुरा निर्मल लामा र मेरो बीचमा थियो दुई हजार पन्ध्र सोह्र सालसम्म हामी काठमाडौँमा सँगसँगै बस्यौँ दुई हजार सत्र सालको काण्डपछि उहाँ कता सा लाग्नु भएको म विराटनगरतिर लागेँ मैले तेस्रो महाधिवेशनमा पनि भाग लिएँ उहाँ जेल पर्नु भयो फेरि एकपटक निर्मल लामासँग न्युक्लियस बनाउँदा भेट भयो उहाँहरू चौथो महाधिवेशन गर्नु लाग्नु भयो फेरि छुट्ट्यौँ वाममोर्चा बनाउँदा एक ठाउँमा भेट भयो दुई सालको आन्दोलन बसेर गऱ्यौँ आन्दोलनपछि संविधान सुझाव आयोग बन्यो हामी दुवैजना आयोगमा बस्यौँ र संविधान निर्माण गर्ने काम बसेर गऱ्यौँ दुई सालको निर्वाचनमा उहाँ एकातिर लाग्नुभयो म अर्कातिर लागेँ उहाँको मृत्यु नहुन्जेलसम्म यस्तै भेट्ने सहकार्य गर्दै छुट्टिने कुरा भइरह्यो उहाँको विचार र कार्यशैलीसँग म सहमत थिइनँ तर हामी एकअर्काप्रति अत्यन्तै आकर्षित थियौँ जहिले भेट्दा पनि हामी एकै ठाउँमा बस्थ्यौँ हामी छुट्टा छुट्टी पार्टीमा थियौँ तैपनि उहाँ आफ्नो पार्टीको काममा विराटनगर आउँदा मेरो घरमा नै बस्नुहुन्थ्यो दुई सालमा म अर्थमन्त्री भएँ त्यस निर्मल लामा सपरिवार मन्त्री निवास आउनुभयो हामीले सँगै खाना खायौँ पुराना कुरा सम्झ्यौँ रमाइलो लाग्यो किनै निर्मल लामालाई पनि खेद्नेहरूले निकै खेदे गुप्तचरको आरोप लगाएनन् कि के मात्र गरेनन् तर निर्मल लामा निष्ठावान कम्युनिस्ट हुनुहुन्थ्यो उहाँको व्यक्तिगत जीवन अराजक थियो जसको अभिव्यक्ति सार्वजनिक जीवनमा समेत देखा पर्थ्यो उहाँको निधन क्यान्सरबाट भयो उहाँका सहयोगीहरूले निर्मल लामाको सम्झनामा एउटा स्मारिका निकाल्नु भयो मैले निर्मल लामालाई सम्झदै त्यसमा लेखेको थिएँ निर्मल लामा कुनै सिद्धान्तकार होइन ऊ त कर्मवीर हो अत्यन्त पछाडि परेको तामाङ जनजातिबाट आएको केटोले यति विघ्न काम गर्यो यदि नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व सबल सक्षम र दूरदर्शी भएको भए र निर्मल लामाले कुशल नेतृत्व पाएको भयो अपार ऊर्जा भएको निर्मल लामाले शोषित पीडितहरूको आन्दोलनलाई अझ कति माथि उठाउँथ्यो होला दुई हजार पन्ध्र सोह्र सालतिर काठमाडौँमा पढ्न बस्दा अरू दुईवटा घटना स्मरण हुन्छन् महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भयो पार्टीको मुखपत्र नवयुगमा पनि श्रद्धाञ्जली दिने कुरा भयो हामी सबैले श्रद्धाञ्जली दियौँ त्यसबेला तारानाथ शर्मा र म पार्टीको मुखपत्रमा काम गर्थ्यौँ त्यस समयमा सम्पादक तुलसीलाल अमात्य हुनुहुन्थ्यो साहित्यिक पृष्ठभूमि भएको ताराना तारानाथ शर्मालाई श्रद्धाञ्जली सम्पादकीय लेख्न भनियो उहाँले लेखेर पनि ल्याउनु भयो उहाँले देवकोटाले सामन्ती साहित्यको प्रतिनिधि भरेर उहाँको प्रशंसा र गुणगान होइन आलोचना गरेर लेख्नुभयो मलाई यो कुरा पटक्कै चित्त बुझिन मलाई त्यसबेला लेनिनको सम्झना आयो अक्टोबर क्रान्ति सम्पन्न भइसकेपछि लेनिन एउटा पाठशाला निरीक्षण गर्न गएका थिए त्यहाँ हाई एउटा कक्षामा प्रवेश गरी उनले विद्यार्थीहरूलाई सोधे रुसको सबैभन्दा ठुलो कवि को हो एउटा विद्यार्थीले उठेर उत्तर दियो पुस्किन अर्को विद्यार्थीले उठेर पुस्किन त पुँजीवादी कवि हुन् भने त्यसपछि लेलिनले भने के भयो त पुस्किन रुसका महाकवि हुन् तुलसीलालको कोठामा गएर मैले दिवंगत महाकवि देवकोटालाई सम्मानका साथ श्रद्धाञ्जली दिनुपर्छ भन्ने कुरा राखेँ तुलसीलालजी पनि सहमत हुनुभयो हामीले सम्पादकीय पुनःलेखन गर्ने निधो गऱ्यौँ र लेख्यौँ भने महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पार्टीका तर्फबाट उच्च सम्मान गर्दै श्रद्धाञ्जली लेखियो र प्रकाशित पनि गरियो अहिले तारानाथ शर्मा वैचारिक हिसाबले निकै पर पुग्नु भएको छ त्यो घटना उहाँलाई सम्झना भए कस्तो अनुभूति गर्नुहुन्थ्यो होला नवयुगमा कामकर्ताको अर्को घटना याद आउँछ महामन्त्री डाक्टर केशरजङ रायमाझीको नेतृत्वमा हाम्रो पार्टीको प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको थियो त्यो टोलीमा पुष्पलाल पनि हुनुहुन्थ्यो प्रतिनिधिमण्डल फर्केर आएपछि मैले नवयुगमा रायमाझीको अन्तर्वार्ता छापेँ नवयुगको बीचको दुवै पानामा आकर्षक रूपमा अन्तर्वार्ता छापियो बिचबीचमा क्याप्सन दिएर बोलेका कुरालाई हाइलाइट पनि गरेको थिएँ त्यो देखेर पुष्पलालले भन्नुभयो यो तपाईँले गरेको यति महत्त्व दिइ छाप्नु पर्दैन थियो मैले त महामन्त्रीको चिनको समाजवादी व्यवस्था विषयमा अन्तर्वार्ता भएकोले पनि यति महत्त्व दिएको थिएँ पछि सोच्दा पुष्पलालको बनाई ठिक नै लाग्यो आखिर कस्तो पात्र हो त्यो त हेर्नै पर्थ्यो विद्यार्थीहरूको सङ्गठनलाई नेतृत्व दिने केन्द्रीय फ्रक्सनमा पनि आफ्नै प्रकारले खिया लाग्न थालेको थियो विद्यार्थी आन्दोलनलाई कसरी अगाडि बढाउने देशभरिको आन्दोलनको रिपोर्ट के छ शैक्षिक समस्या के छन् कस्ता नारा लिएर अघि बढ्नुपर्छ यी र यस्ता तथ्य सङ्कलन गरेर सम्पूर्ण विद्यार्थी आन्दोलनलाई अघि बढाउने प्रकारले निर्देशन गर्ने काम फ्याक्सनले गर्न सकिरहेको थिएन कामको चापले मैले विद्यार्थी फाँडतर्फ यचोचित ध्यान दिन सकिरहेको थिइनँ मेरो भूमिका सल्लाहकार जस्तो मात्र थियो आफ्नो विद्यार्थी फ्रेक्सनका साथीहरूले विदेशबाट आएको निम्त लुकाउने आफू वा आफ्नो मन परेकालाई पठाउने व्यवस्था मिलाएपछि मात्र आखिरी समयमा पार्टी कमिटीमा प्रस्तुत गरी पारित गराउन थाले विदेश जाने त्यहाँ नै बस्ने त्यहीँ रमाउने कुरामा विद्यार्थी नेताहरूबीच होडबाजी चल्यो यसले विद्यार्थी नेताहरूबीच फाटो बढ्दै गयो एक वखत देशका सम्पूर्ण विद्यार्थीको आशाको केन्द्र रहेको फेडरेसनको प्रभाव विद्यार्थीहरूमा बढ्दै गयो विद्यार्थी क्षेत्रमा हाम्रो कार्य शिथिल भएको थियो राईमाझी समूहको दक्षिणपन्थी चिन्तनले गर्दा नै यस्तो भएको थियो म भन्थेँ म विराटनगर बनारसमा काम गर्दा यस्तो त हामी कहिल्यै पनि सोच्दैनथ्यौँ सुविधाको मौका हुँदा यसको विवेकी व्यवस्था नगरेँ यसले सङ्गठनमा समस्या ल्याउँदो रहेछ भन्ने कुरा मैले त्यसबेला अनुभव गरेँ प्रतिनिधि सभामा चारजना र महासभामा एकजना गरी हाम्रा पाँचजना संसद हुनुहुन्थ्यो सम्बुरा माथिल्लो सदनमा सदस्य हुनुहुन्थ्यो एउटा संसदीय बोर्ड थियो संसदमा छलफल गर्ने विषयमा त्यहाँ छलफल गर्ने गर्नुहुन्थ्यो उहाँले पार्टी र पार्टी नजिकका बुद्धिजीवी र सरकारवालाहरूलाई बेलावकत बोलाउनुहुन्थ्यो कुनै कुनै समयमा मलाई पनि बोलाउनुहुन्थ्यो म पनि पार्टीको संसदीय बोर्डको बैठकमा भाग लिन्थेँ तर संसदमा हाम्रो पार्टीको भूमिका प्रभावकारी हुन सकेको थिएन तुलसीलाल आर्थिक विषयमा बढी बोल्नुहुन्थ्यो शम्भुरामले माथिल्लो सदनमा कुरा उठाउनुहुन्थ्यो तर देशमा त्यसको प्रभाव परिरहेको थिएन एक त हाम्रो पार्टीका सांसदहरूले बोलेको कुराको प्रचार प्रसार गर्ने व्यवस्था नै थिएन दोस्रो निजी क्षेत्रका पत्र नगण्य थिए सरकारी सञ्चार माध्यमले त्यति प्रचार गर्दैनथे हाम्रो पार्टीका तर्फबाट पनि गहकिला कुरा उठाउन सकिएको थिएन संसदमा लबइन गर्न सकिरहेका थिएनौ प्रमुख प्रतिपक्ष भएर होला गोर्खा दलका भरत शम्शेर र बेनी बहादुर कार्कीको चर्चा बढी हुन्थ्यो बेला बखत म संसदको बैठक हेर्न जान्थेँ संसदहरूले बोलेको र आपसमा बहस गरेको सुन्दा राम्रै लाग्थ्यो त्यसबेला बिपीले कलम लिएर प्रतिपक्षका सांसदहरूले बोलेका कुरा टिपेको मैले देखेको थिएँ यसले मलाई प्रभाव पार्यो प्रधानमन्त्री संसदप्रति संवेदनशील हुनुपर्छ सांसदहरूले बोलेका कुरामा ध्यान दिनुपर्छ यसबाट संसद बलियो हुन्छ नेपाली काङ्ग्रेसको सभापति आफ्नो पार्टीमा दह्रो पकड भएका बिपी कोइरालाले दुई हजार पन्ध्र सालको निर्वाचनमा संसदमा द्वित बहुमत प्राप्त गरी सरकार बनाउनु भएको थियो उहाँको प्रतिष्ठा देशभित्र र बाहिर शिखरमा पुगेको थियो यति बलियो आधार हुँदा पनि बिपीले प्रजातन्त्रलाई सुदृढ गर्न सक्नु भएन संसदको रक्षा गर्न सक्नु भएन संसदलाई बलियो बनाउने र प्रजातन्त्रलाई सुदृढ गर्ने कुनै ठोस काम गर्न सक्नु भएन यस्तो हुनुमा प्रधानमन्त्री विश्वेश्वर कोरेलाको नै दोष छ त्यसबेला गोर्खा दल प्रमुख प्रतिपक्ष थियो सेना राजाको बाँधहतमा थियो दरबार संसदका विरूद्ध षडयन्त्रमा लागिरहेको थियो देशमा सामन्त्य शोषण कायम थियो यस्तो बखत पनि उहाँ कम्युनिष्टहरू मुख्य प्रतिद्वन्दी देखिनुहुन्थ्यो अहिले प्रमुख प्रतिपक्ष गोर्खा दल भए पनि भोलिको खतरा कम्युनिष्ट हो भन्ने उहाँको धारणा थियो वहां कम्युनिस्ट फोविया नीपी को चिंतन र कार्य कहीं संतुलित होने दिएन देश में रहकर वामपंथी प्रजातांत्रिक शक्ति के एकता समझदारी बढ़ाई दरबार सबै सब षड्य विफल बनाने तर्फ अग्रसर होने समय माग थी तर कम्युनिस्ट विरोधी भावना ने वहां जैसे दरबार भारत सामंतर्फ नहीं ढल्काई राखियो दुई हजार सोह्र सालमा त्रिवन विश्वविद्यालयको स्थापना भयो किर्तिपुरमा यसको आफ्नो भवन बनिसकेको थिएन बन्ने चर्चा चलिरहेको थियो त्रिभुवन विश्वविद्यालयको पढाइ त्रिपुरेश्वरको एउटा गेस्ट हाउसमा सुरु हुन थाल्यो अहिले त्यही ठाउँमा वर्ल्ड ट्रेड सेन्टर भने विशाल व्यापारिक भवन बनेको छ हामी नेसनल कलेजबाट सरवा भएर त्रिभुवन विश्वविद्यालयको एमए का विद्यार्थी भयौँ बिहानी कक्षा भयो यस्तै प्रकारले कानुनीतर्फ पनि पटना विश्वविद्यालयबाट त्रिवन विश्वविद्यालयमा सर्यौँ यसअघि म पटना विश्वविद्यालयसँग आबद्ध भएको कलेजमा पढ्थेँ त्यहाँ रात्रि कक्षा हुन्थ्यो त्यसबेला मसँगै वासुदेव ढुङ्गाना पढ्नुहुन्थ्यो जोपछि वरिष्ठ अधिवक्ता र कालमा शिक्षा मन्त्री हुनुभयो नेकपा एमालेको नौ महिना सरकारका पालामा वहा अमेरिकाको राजदूत पनि बन्नुभयो त्यस्तै ते चुडाबहादुर हमाल र मदनबहादुर श्रेष्ठ पनि सँगै पढ्नुहुन्थ्यो हामी तिनजना सँगै एकै ठाउँमा बस्थ्यौँ र हामीले एउटा सल्लाह पनि गरेका थियौँ तिनैजना प्रत्येक दिन कानुनको कक्षामा नजाने एकजना जाने र उसले अरू दुईजनाको प्रोक्सी गर्ने कलेज हप्दाको पाँच दिन लाग्थ्यो हामी आलोपालो पालो गएर जाँच दिनका लागि आवश्यक पर्ने कक्षाको उपस्थिति पुर्याउने गर्थ्यौँ यो कुरा कानुनका सबै विद्यार्थीले गर्दा रहेछन् कानुनको जाँचका बेला इलाहाबादबाट निस्कने ल सिरिज पुस्तिका आउँथ्यो त्यहीँ पढेर जाँच दिए पास गर्ने चलन थियो यसकारण कक्षामा उपस्थित भएर शिक्षकको लेक्चर सुन्ने अभिरुचि कमै हुन्थ्यो हु। आवश्यक हाजिरीदेखि पुर्यायो इलाहाबादबाट दिने ल सिरिज पढ्यो जाँच दियो र पास भयो कानुनमा पहिलो र दोस्रो भाग गरी दुई भाग हुन्थ्यो पहिलो भागमा जुडिस स्टुडेन्ट्स सिद्धान्त दोस्रो भाग में ल अफ ट्रस्ट कन्ट्रैक्ट ल रिंदू व मुस्लिम ल होन्थ ल को जांच मैं केवल 15 दिन पढ़े दिए सब विषय में तो इलाहाबाद ल सीरिज न पढ़े काून को सिद्धांत में मैं मूल टेक्स्ट नहीं पढ़ना मन बेला साइमन को जुडिस्ुडेन्स नामक का सिद्धांत संबंधी विश्वविख्यात किताब थी मैं तैयार पढ़्छ भोट करें रढ़े इस प्रश्न को संभाव्यता हेरी संबंधित अध्याय पढ़े मैं पढ़ा मध्यवा चार वा प्रश्न आए परीक्षामा चारवटा प्रश्नको उत्तर लेख्दा तिनवटा कापी भरेछु पाँच प्रश्नको उत्तर लेख्नुपर्ने हो तर त्यसपछिका कुनै प्रश्न बुझ्नै सकिनँ सय अङ्कको प्रश्नमा असी अङ्कको राम्रोसँग उत्तर लेखेँ पाँचौँ प्रश्नको उत्तर लेख्न सकिनँ तैपनि चौथो कापी मागेर नबुझेको प्रश्न उठाएँ सामान्य न्यायशास्त्रका सिद्धान्त सम्बन्धी okay कुरा उठाएर तिन चार पाना लेखेँ नबुझेको प्रश्नको पनि भूमिका लेखेर छोडेँ नतिजा आयो हामी सबै उत्तीर्ण भएका थियौँ साथमा पटना विश्वविद्यालयका ल कलेजका प्रिन्सिपलले हाम्रा प्रिन्सिपललाई बधाई पत्र लेखेका रहेछन् त्यो पत्र हाम्रा प्रिन्सिपलले पढेर सुनाउनु भयो जुडिस स्पुडेन्ट्समा नेपालका सबै विद्यार्थीहरूले राम्रो गरेका रहेछन् त्यसमा पनि सबैभन्दा राम्रो मेरो भएछ मलाई प्रिन्सिपलले बधाई दिनुभयो मैले सय uh पूर्णाङ्कमा -huh. छयत्तर अङ्क पाएको रहेछु पटना विश्वविद्यालयमा जुडिस पुडेन्ट्समा त्यति त्यति अङ्क कसरी पाएका रहेनछन् अनि मलाई आफूले गरेको चलाकीको याद आयो चारवटा प्रश्नमा त मैले राम्रै गरेको थिएँ तर पाँचौँ प्रश्नमा पनि मलाई नम्बर दिएको थियो नत्र भने चार प्रश्नको असी अंकमा छत्तर अङ्क आउने कुरै थिएन मैले गरेको चलाकी काम लाग्यो लको पहिलो भाग सकेर हामीले दोस्रो भागमा नाम लेखायौँ ल कलेज त्रिभुवन विश्वविद्यालयमा आबद्ध हुने थियो स्नातक डिग्रीलाई के भन्नेबारे छलफल भइरहेको मलाई अझै याद छ पटना विश्वविद्यालयको जस्तो बिएल भन्ने वा बनारसको जस्तो एलएलबी भन्ने यसबारे प्रिन्सिपलले विद्यार्थीहरूसँग छलफल गर्नुभएको अझै याद आउँछ अन्तमा कानुनमा स्नातक गर्नेलाई बिएल भन्ने निर्णय भयो र त्यसदेखि त्रिभुवन विश्वविद्यालयमा भी कानुनमा स्नातक गर्नेलाई बिएल भन्ने चलन बस्यो मेरो मुख्य धारणा त अर्थशास्त्रमा स्नातकोत्तर एमए गर्नु थियो साधना भाउजू मनमोहन दाजुकी श्रीमती एमए पढ्न थाल्नुभयो उता साहना भाउजू पुष्पलालकी श्रीमतीले पनि अर्थशास्त्रमा एमए गर्ने अठूट लिएर पढ्न थाल्नुभयो साधना भाउजू र म त्रिपुरेश्वरमा सँगै पढ्न जान्थ्यौँ हामीले त्रिपुरेश्वरमा खुबै मेहनत गरी पढेका थियौँ तारापा चौधरी कोलम्बो प्लान अन्तर्गत हामीले पढाउन आउनुहुन्थ्यो उहाँले हामीलाई विकास अर्थशास्त्र पढाउनुहुन्थ्यो उहाँले आफ्नो सम्पूर्ण जीवन त्रिवन विश्वविद्यालयलाई दिनुभयो त्यसलाई स्मरण गर्दै त्रिभुवन विश्वविद्यालयले आफ्नो परिसरमा ताराप चौधरीको शालिक राखिएको छलफल सा। साप्ताहिकसँगको अन्तर्वार्तामा तारापत चौधरीले मलाई सबैभन्दा बढी प्रभावित गर्ने मेरो विद्यार्थी भरत अधिकारी हो भन्नुभएको छ उहाँ आफ्नो विषयमा थुरन्तर विद्वान हुनुहुन्थ्यो उहाँ सबै विषय पढाउन सक्नुहुन्थ्यो अर्थशास्त्रमा थ्योरी सैद्धान्तिक विषय पढाउने एकजना नेपाली प्राध्यापक नरेशमान सिंह हुनुहुन्थ्यो उहाँसँगको एउटा घटना मलाई अझै पनि याद आइरहन्छ अर्थशास्त्रमा पिगुको सिद्धान्त पटना विश्वविद्यालयको जातमा प्राय एक वर्ष बिराएर अर्को वर्ष आउने गर्थ्यो हाम्रो पालामा त्यो प्रश्न आउने प्रबल सम्भावना थियो हामीले उहाँसँग त्यो प्रश्नबारे पढाइदिन अनुरोध गर्यौँ उहाँले हामीलाई कक्षामा आएर पढाइदिनुभयो तर हामी कसैले बुझेनौँ त्यति हामीले उहाँलाई हिम्मत गरेर भन्न सकेनौँ भोलिपल्ट कक्षामा फेरि पनि त्यही प्रश्न हामीले बुझ्न सकेनौँ राम्ररी बुझाइदिनुहोस् भनेर अनुरोध गर्यौँ उहाँले हामीलाई दिनुभएको जवाबमा कहिल्यै पनि बिर्सिन्न उहाँले हामीलाई भन्नुभयो हेर मैले त्यो विषय बुझ्दै नबुझेँ एमए पास गरेर प्रोफेसर पाएँ आज तिमीहरूले पढाइरहेको छु परीक्षामा त्यो प्रश्न आयो भने उक्त प्रश्न छोडेर अर्को गर्नु दसवटा प्रश्नमा पाँचवटा गर्ने नहो एकजना अर्का प्रोफेसर श्यामदेव पन्त हुनुहुन्थ्यो उहाँ सबैको आदरणीय हुनुहुन्थ्यो उहाँ भन्नुहुन्थ्यो हेर मैले पढेको अर्थशास्त्र र अहिले पढाउने अर्थशास्त्रमा धेरै फरक परिसक्यो राम्रो मेहनत गरेर पढ तिमीहरू आफै पढ्न सकिहाल्छौ राम्रै प्रतिफल आउँछ त्रिभुवन विश्वविद्यालयको पहिलो वर्षको पढाइको त्यो हालत थियो साधना भाउजूले पढ्न छोड्नुभयो तर साहना बाउजुले मैले पढ़ाई जारी राख्यौँ पुष्पलालले तपाईँ यहीँ आउनुहोस् साहना र तपाईँ कम्बाइन स्टडी गर्नुहोस् भन्नुभयो म नियमित रूपमा उहाँहरूको घरमा जान थालेँ त्यस बेला पुष्पलालले खुब माया गरेर हामीलाई खाजा बनाएर खुवाउनु हुन्थ्यो साहना र मैले में मेहनत गरेर पढ्यौँ र पास भयौँ त्यसैताका अमेरिकाको फोर्ट फाउन्डेसनले सिंहदरबारमा कार्यालय खोल्यो फोर्ट फाउन्डेसनले पढे लेखेका नेपालीलाई नियुक्ति दिने भयो राजकुमार पोखरेल मोरङ महेन्द्र कलेजका प्राध्यापक हुनुभयो उहाँले र मैले आवेदन दिऊँ त्यस फाउन्डेसनका निर्देशक एकजना जापानी थिए उनले आफूलाई रुचि लागेको आर्थिक विषयमा अङ्ग्रेजीमा लेख लेखेर ल्याउन भने त्यसबेला नेपाली मुद्रा र भारतीय मुद्राको सटही दरमा उतार चढाव आइरहन्थ्यो इन्द्रचोकमा खुल्ला रूपमा भारतीय मुद्रा र नेपाली मुद्राको किनबेच हुन्थ्यो भाउतलमाथि भइरहन्थ्यो मैले नेपाली मुद्राको अस्थिर दरबारे अङ्ग्रेजीमा लेख लेखेँ उनलाई खै राम्रो लागेको उनले भने तिम्रो लेख अमेरिकाको कुनै पनि पत्रिकामा छापिन सक्छ म तिमीलाई नियुक्ति दिन्छु पछि उनको व्यवहारमा चिसो पनि आउन थाले मैले बुझेँ उनले म कम्युनिस्ट भएको थाहा पाएर मसँग तर्कन थाले योग्यता र क्षमता हुँदाहुँदै पनि कम्युनिस्ट पार्टीमा लागेकाले मैले त्यहाँ नोकरी पाइनँ